मन देखी मन समल का मध्यम स्पर्श करने विशुद्ध गजल को कार्यक्रम गजल पूंजा ना भुलनु वाला मात्रै साथी तथा युवा रेडियो रेडियो रात बी दस बजे ी देख सपना अधूरा होने भेपाली देखा सपना अधूरा होने भो नेता को जीवन सदैंभरी पूरा होने भोपाली देखा सपना अधूरा होने भो नेता जीवन सदैंभरी पूरा होने भो विश का बाटा भ्रष्ट को बार लगाई विवास का बाटा में को बार लगाई अघि बाटो होना सदैं पछाड़ी पूरा होने भाव जीवन सधरी पूरा होने भेरपटक जिद्दापनी कतई सही नए पी धेरी पटक जिद्दापनी कतई सही नए पी जनता ने देखा दृश्य मधुरा होने भाता को जीवन सधरी पूरा होने भो भोट माग्दा बाचाघरी जितेपछि फर्किन हेर्दा भोट माग्दा बाचाघरी जितेपछि फर्किन हेर्दा अब जनताहरूको मन अलि सुहाँ हुने भयो नेताको जीवन सधैँभरिलाई पुरा हुने भयो विद्यार्थीलाई पार्टीको झन्डा बोकाइ हिँडाउँदा विद्यार्थीलाई पार्टीको झन्डा बोकाइ हिँडाउँदा भविष्यमा कलम पी तरबार छुरा होने भोपाली देखा सपना अधूरा होने भो नेता को जीवन सधरी पूरा होने भो नेता को जीवन सधरी पूरा होने भयो। बाणागङ्ग आठ कपिल वस्तुका मित्र आर टी आचार्यको यही गजल सँगसँगै नमस्कारणी साहित्यिक र गजली अभिवादन कार्यक्रम गजलपुञ्जको पर्खाइमा बस्नुभएका सम्पूर्ण गजल मनहरूमा आजको यो नूत श्रृङ्खलामा हार्दिक स्वागत गर्दछौँ तपाईँहरूलाई आराम रही आरामताको कामना गर्दै दे, मुटुभरि देशको माया बोकेर गजलपुञ्जको माली तपाईँकै भाइ छोरा साथी एसपी माथवर उपस्थित भएको छु रेडियो साझा आवाजले उत्पादन गरेको कार्यक्रम गजलपुञ्ज तपाईँले राप्ती र यसका आसपासका जिल्लाहरूमा नेपालकै पहिलो युवा तथा कृषि रेडियो साझ आवाज अठासी दशमलव तिन मेगा हर्जबाट साथै इन्टरनेटको माध्यमबाट रोल्पाको पहिलो अनलाइन रेडियो नवीन संसार मार्फत सुन्दै हुनुहुन्छ हामी कार्यक्रम गजलपुञ्जमा अनुजदेखि अग्रजसम्मका स्रष्टाको गजल वाचन गर्छौँ भने बिचबिचमा साङ्गीतिक गजल कोसिली राखेर पनि हजुरहरूको मनलाई पुलकित गराउने आर प्रयास गरिरहेका हुन्छन् गजल का गजल गर हामी कार्यक्रम गजलपुञ्जमा अनुजदेखि अग्रसम्मका श्रेष्ठ वा गजल वाचन गर्ने गर्दछौँ हामी कार्यक्रम गजलपुञ्जमा आजको बसीमा पनि स्रष्टा विशेष कार्यक्रम सञ्चालन गर्नेछौँ आजको स्रेष्ट विशेषमा को हुनुहुन्छ तपाईँहरूले अनुमान गरिसक्नु भएको होला तपाईँहरूले अनुमान नगर्नु भएको भए अनुमान गर्दै गर्नुहोस् त्यसपूर्व आजको गजलपुञ्जको दैलो भन्न चाहन्छु यो साङ्गीतिक गजलबाट शेखर विकल्पको शब्दमा अशोक सौगात आशाको सङ्गीतमा शिव परिवारको सुमधुर स्वरमा पिउँदिनमा भन्थिया चेल बानी भइसक्यो पिउँदा पिउँदै शराब पानी भइसक्यो यही साङ्गीतिक गजलबाट आजको गजल पुञ्जको दैलो हार्न चाहन्छु पिउँदा पिउँदै पिउँदै पींदा पीदे शराब पानी भैसख पीऊदा पीऊद शराब पानी भैसको पिउछु हाँसदा भन्दा झन् दुख्दा अझै पिउँछु हाँसता भन्दा झन् दुख्दा अझै पिउँछु हाँसता भन्दा झन् रितेको बोतल रृति को बोतल नई शिरानी भई सक्यो ऋतीय को बोतल नई शिरानी भैसक्योति बोतल नई शिरानी भैसक्यो पीदा पी शराब पानी भैसको पीददा पी शराब पानी भैसक्य कति पिए रही कति पिय रही गाय पिय गाय मेरो सा मेरो शराबी कहानी ब साच्चै मेरो शराबी कहानी भैस साच मे शराब कहानी भैस पिंदा पिंद शराब पानी भैसो पिंदा पिंद शराब पानी भैस पिया जे पिए सोच प्यु नै जन्मे नै पिए सोचु पिउ नै जन्मे जान रै पिए जिन्दगियो जिन्दगियो प्युह मै लगानी भैसक्यो अह आदरणीय गजल मनहरू यो साङ्गीतिक गजलपछि पुनः तपाईँहरूलाई स्वागत गर्न चाहन्छु कार्यक्रम गजल फोन्जमा तपाईँले भर्खर मात्र रेडियो खोल्नु भएको छ भने यो सामुदायिक रेडियो साझ आवाज अठासी दशमलव तिन महिज र तपाईँले हामीलाई अनलाइन मार्फत हाम्रो पात्रमा गएर रोल्पाको पहिलो अनलाइन रेडियो नवीन संसार मार्फत श्रवण गर्दै हामी आज स्रष्टा विशेषमा रहेर बाण गङ्गा मित्र आरपी आचार्यको गजलहरू वाचन गर्नेछौँ दुई हजार साल तिन महिना बिस गते बाणगङ्गा नगरपालिका साथ कपिलवस्तुमा पिता उमानन्द आचार्य र माता जीवकल आचार्यको कोखबाट जन्मनु भएको आरपी आचार्यका गजलहरू आजको वसाइमा हामीले श्रेष्ठ विशेष मारेर वाचन गर्नेछौँ आउनुहोस् गजलपुञ्चको यो वसाइमा आरपी आचार्यको पहिलो गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु हाम्रा देशका नेतालाई भोटकै चिन्ता छ सत्तामा बस्नेलाई टाइ कोर्टकै चिन्ता छ विकास होइन विकृति ल्याउने भ्रष्टाचारी विकास होइन विकृति ल्याउने भ्रष्टाचारी कतै थोरै काम गरे, गरे पनि नोटकै चिन्ता छ सत्तामा बस्नेलाई टाइ कोर्टकै चिन्ता छ मै ठुलो मैहुँ गर्ने भनी प्रचार प्रसार गरेर मै मई ठूलो मईहू भनी भचार प्रसार कर पक्कू जित्सु भटक चिंता छत्ता में बस्ने लाई टाई कोटक चिंता छुझने भाई अब जनता धरचोटी भैसक्यो बुझने भाई, भाई अब जनता धरचोटी भैसक्यो कत आरोप लग खोटक चिंता छत्ता में बस्ने ल टाई कोटकै चिन्ता छ कहाँ पुग्यो हाम्रो देश थाह छैन नेतालाई कहाँ पुग्यो हाम्रो देश थाहा छैन नेतालाई कतै चिन्ह हँसिया सूर्य रुख भोटकै चिन्ता छ हाम्रो देशको नेतालाई भोटकै चिन्ता छ सत्तामा बस्नेलाई टाई कोटकै चिन्ता छ सत्तामा बस्नेलाई टाई कोटकै चिन्ता छ आदरणीय गजल मनहरूमा हामीले वाचन गऱ्यौँ आरपी आचार्यको यो मीठो गजल हाम्रो देशका नेतालाई भोटकै चिन्ता छ सत्तामा बस्नेलाई टाइ कोटकै चिन्ता छ समय सान्दर्भिक गजल रहेको थियो वसाईमा पछिल्लो समयमा सम्भवतः जे देख्नुभयो त्यही कोर्नुभयो आरपी आचार्यको यो, यो।, यो दोस्रो गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु झुठो कसम आजसम्म खा छैन आमा घर फर्किआु जस्तो ला छैन आमा झुठो कसम आजसम्म खा छैन आमा घर फर्किआु जस्तो ला छैन आमा माया त पाउँथे घरमा हुँदा हजुरसँगै माया त पाउँथे म घरमा हुँदा हजुरसँगै तिरस्कार र घृणबाहेक आज थाह छैन आमा घरा फर्किआ जस्तो ला छैन आमा साथीभाइ सबैले भन्दै होलान् ठुलो भयो साथीभाइ सबैले भन्दै होला ठुलो भयो आजसम्म इज्जतसम्म कतै पा छैन आमा घर फर्किआ जस्तो ला छैन आमा पैसा मानै बिग्दो रहेछ यो ठुलो सहार पनि पैसा मानै बिग्दो रहेछ यो ठुलो सहार पनि पैसा फाल्ने बोट नजिक अझै गा छैन आमा झुटो कसम आजसम्म खा छैन आमा घर फर्किआ जस्तो ला छैन आमा घर फर्किआ जस्तो ला छैन आमादरणीय गजल मनहरू यो बसाइमा हामीले वाचन गऱ्यौँ आरपी आचार्यको यो अत्यन्तै मार्मी गजल पक्कै पनि आरपी आचार्य झुटो कसम पनि खानु हुँदैन र निराश पनि हुनु हुनुहुँदैन र मनलाई पनि मार्नु हुँदैन सङ्घर्ष गर्दै जाँदा एक न एक दिन अवश्य पनि सफलताको शिखरमा पाइला टेक्न सफल भइनेछ र भनिन्छ नि मित्र चरेस खानु तर हरिश नखानु भनेर त्यस्तै भनेको होइन मित्र आरपी आचार्यले आफ्नो शिक्षालाई बाह्र कक्षासम्म पुगाउनु भएको छ विभिन्न साहित्यिक विधाहरूमा कलम चलाउनुहुन्छ अत्यन्तै मिठा मिठा रचनाहरू कोर्नुहुन्छ आज हामी स्रष्टा विशेषमा रहेर आर्पी आचार्यका गजलहरू वाचन गरिरहेका छौँ व्यवसायमा म पुनः आर्पी आचार्यको यो गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु सोचेको थिएँ तिमीलाई पाउँछु भनेर कसैले नलाएको पिरती लाउँछु भनेर सोचेको थिएँ तिमीलाई पाउँछु भनेर कसैले नलाएको पिरती लाउँछु भनेर एक्लै एक्लै दो बाटोमा पर्खी बस्दा म एक्लै एक्लै दो पर्खी बस्दा म मा। तिम्रै मायाको गुना गान गाउँछु भनेर कसैले नलाएको पिरती लाउँछु भनेर धेरै प्रयास गरेँ मैले हिजोको दिनमा धेरै प्रयास गरेँ मैले हिजोको दिनमा तिम्रै मन मस्तिष्कमा छाउँछु भनेर कसैले नलाएको किराती लाउँछु भनेर मैले बाचा गरेथेँ बिर्सियो कि कुन्नी मैले बाचा गरेथेँ बिर्सियो कि कुन्नी तिम्रै घरको बाटो सधैँ धाउँछु भनेर सोचेको थिएँ तिमीलाई पाउँछु भनेर कसैले नलागेको विरती लाउँछु भनेर कसैले नलागेको पिरती लाउँछु भनेर अहआरणीय गजल मनहरू व्यवसायमा हामीले वाचन गयौँ स्रष्टा विशेषमा रहेर बाण गङ्गा मित्र आरपी आचार्यको यो मिठो गजल कसैले नलाएको मायाप्रीति लाउँछु र उनलाई पाउँछु भन्ने मनभरि आशा थियो पक्कै पनि तपाईँको माया प्रेमले सफलताको शिखर चुम्यो होला भन्ने यो मैले आशा राखेको छु व्यवसाय भनेर आरपी आचार्यले समस्यामय गजलहरू लेख्नुहुन्छ देश समाजप्रति ओत प्रेतका शब्दहरूले भरिपूर्ण हुन्छन् उहाँका गजलहरू समाजका विकृतिहरूप्रति झापड हार्नु चोटिला शब्दहरू लेख्नुहुन्छ देशप्रेमी गजलहरू कोर्नुहुन्छ आरपी आचार्यले यो वर्षैमा आरपी आचार्यको यो गजलमा मेरो आवाज निष्पर्श गर्न चाहन्छु देशकै निम्ति मर्ने धेरै छन् देशकै निम्ति मर्ने धेरै छन् राष्ट्रलाई प्रेम गर्ने धेरै छन् देशकै निम्ति मर्ने धेरै छन् राष्ट्रलाई प्रेम गर्ने धेरै छन् परदेशी भूमिमा रहे पनि धेरैजसो परदेशी भूमिमा रहे पनि धेरैजसो सहयोगमा अघि सर्ने धेरै छन् राष्ट्रलाई प्रेम गर्ने धेरै छन् स्वतन्त्र नेपाली मा पनि स्वतंत्र राष्ट्रप्रेमीपनी हम देश में शांति छर्ने धे राष्ट्र प्रेम करने धर सचेत एक नागरिक को हक में सचेत एक नागरिक को हक में हक अधिकार पर्ने धेरे राष्ट्र प्रेम करने धेरी करुट लग भनेर नेपालीले गरौँ जुटौँ लागौँ भनेर नेपालीले दुःखको सागर पनि तर्ने धेरै छन् देशकै निम्ति मर्ने धेरै छन् राष्ट्रलाई प्रेम गर्ने धेरै छन् राष्ट्रलाई प्रेम गर्ने धेरै छन् अ आदरणीय गजल मनहरू यो वाइमा हामीले वाचन गऱ्यौँ पुनः आज हामी स्रेष्टा विशेषमा रहेर बाणागङ्गा पाच कपिल वस्तुका मित्र आरपी आचार्य गजलहरू वाचन गरिरहेका छौँ अँका गजलहरूमा गजल मेरो आवाजले स्पर्श गर्न पाउँदा अत्यन्तै खुसी लागेको छ अत्यन्तै मिठा गजलहरू भएको छ हामीलाई श्रष्टा विशेषमा रहेर वसैं हमी एवं सांगीतिक गजल श्रवण कर प्रेम संतान को शब्द में सुभाष अगम को स्वर संगीत में सल्काउन गारोतक वागो निभागो आगो निभाउन गायो शीतको आगो आगो निभायो शीतको आगो नगारयो शीतको आगो गो यो खोज्न बहुत गाह्रो छ क्या हरेक मान्छे हरेक युवा आफ्नो प्रियतमलाई पर्खेर बसिरहेको हुन्छ कहिले भेट्छु म मेरो आफ्नो प्रियतमलाई भनेर संसारमा पनि एउटा मिरा एउटा फकिर एउटा योगी आफ्नो प्रियतम त्यो परमात्माको खोज पनि हिँडिरहेको हुन्छ रामको नाम गाउँदै कृष्णको नाम गाउँदै अल्लाहको नाम गाउँदै जिजसको नाम गाउँदै हरेकले आफ्नो परमात्माको नाम अलग अलग राखेको छ हरेकले आफ्नो परमात्माको नाम लिएर हिँडिरहेको हुन्छ लुकी बसे बसे को तुझे पर मारा कहा प्रीतम लुकी बसे को बसे को लुकी बसे को बसे को कहा प्रीतम लुकी लुकर बसे को लुकर बसे को लुक बसे को लुकर बसे को लुक बसे प्रीतम लुकी बसे को बसे को कहाँ से प्रीतम लुकी बसे को, बसे को ब्या तपाईँले भर्खर मात्र रेडियो खोल्नु भएको छ भने यो हो नेपालकै पहिलो युवा तथा कृषि रेडियो सामुदायिक रेडियो साझ आवाज अठासी दशमलव तिन मेगाहरू छ र तपाईँले हामीलाई यतिखेर रोल्पाको पहिलो अनलाइन रेडियो नवीन संसार मार्फत पनि श्रवण गर्दै हाम्रो पात्रोमा गएर र तपाईँले यो श्रृङ्खला सुन्न छुट्याउनुभएको छ भने हामीले केही क्षणपछि हाम्रो युट्युब च्यानल राप्ती आवाजमा आजको यो श्रृङ्खला राखिदिनेछौँ त्यहाँबाट पनि तपाईँले आफूले चाहेको बेलामा सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ जसका लागि तपाईँले युट्युबमा गएर रा, राती आवाज भनेर खोज्नुभयो भने भेटाउनुहुनेछ हामी आज स्रष्ट विशेषमा रहेर बाणागङ्गा पाँच कपिल वस्तुका मित्र आरपी आचार्यका गजलहरू वाचन गरिरहेका छौँ अत्यन्तै मिठा गजलहरू कोर्नुहुन्छ आरपी आचार्यले को यो वस्तैमा आरपी आचार्यको यो गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु नेपाल आमा रोहिरहेछन् आँसुको ताल छ नेपालमा रोइरहेछन् आँसुको ताल छ राजनीति र भ्रष्टाचारले नेपालको बेहाल छ नेपाल आमा रोइरहेछिन् आँसुको ताल छ राजनीति र भ्रष्टाचारले नेपालको बेहाल छ हामी सबै नेपालीले एक आपसमा नबुझ्दा हामी सबै नेपालीले एक आपसमा आफ्नै घरमा भाइ लड़ाई लडाइँ गर्ने चाल छ राजनीति भ्रष्टाचारले नेपालको बेहाल छ दिनहुँ मरिरहने हाम्रै दाजुभाइहरूको पनि दिनहुँ मरिरहने हाम्रै दाजुभाइहरूको पनि छातीचिरी हेर्दाभित्र बन्दुकको नाल छ राजनीति र भ्रष्टाचारले नेपालको बेहाल छ पार्टीको झन्डा वढी मैहुम भन्नेहरू आज पार्टीको झन्डा ओढी मैहु भन्नेहरू आज नेपालको झन्डा ओढ्दा सोच्दा भ्रष्टाचारले नेपालको बेहाल छ गरी दुखी निमुखालाई सधैँभरि उस्तै रहेछ गरिब दुखी निमुखालाई भारी उस्तै रहेछ दिनको एक छाक खाना थोरै भात र दाल छ नेपाल रोइरहेछिन् आँसुको ताल छ राजनीति र रा भ्रष्टाचारले नेपालको बेहाल छ राजनीति र भ्रष्टाचारले नेपालको बेहाल छदरणीय गजल मनहरू नेपाल आमा रोइरहेछिन् आँसुको ताल छ राजनीति र रा भ्रष्टाचारले नेपालको बेहाल छ पक्कै पनि पूर्ण रूपले बोलेका छन् आरपी आचार्यका यी मिठा मिठा गजलहरू वाचन गरिरहेका छौँ आज हामी श्रेष्ठ विशेषमा रहेर आरपी आचार्यले साहित्यिक तथा साङ्गीतिक लेखनमा अत्यन्तै रुचि राख्नुहुन्छ र उहाँको एउटा आधुनिक गीत पनि प्रकाशित भइसकेको छ बजारमा आइसकेको छ हामीलाई सधैँका बसाइहरूमा सधैँ श्रवण गर्नुहुन्छ र हामीलाई सुनेर साथ दिनुहुन्छ आरपी आचार्यले र आज स्रष्टा विशेषमा सहभागिता जनाउनु भएको छ आफ्ना मिठा मिठा गजलहरू हामीलाई सम्प्रेषण गरेर आरपी आचार्यले केही देशभक्ति गजलहरू कोर्नुहुन्छ केही शृङ्गारी गजल कोर्नुहुन्छ केही गजल गजल प्रेमिल गजलहरू कोर्नुहुन्छ यो म आरपी आचार्यको यो गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु तिमीसँग बिताएको आहा त्यो रातै रमाइलो तिमीसँग बिताएको आहा त्यो रातै रमाइलो चञ्चले बानी अनि तिम्रो त्यो हातै रमाइलो तिमीसँग बिताएको आहा त्यो रातै रमाइलो चञ्चले बानी अनि तिम्रो त्यो हातै रमाइलो जुनी जुनीसँगै बाँच्ने सँगै मर्ने तिमीसँग बाज गर्दा जुनी जुनी जुनीसँगै बाँच्ने सँगै मर्ने तिमीसँग बाछा गर्दा हामी दुईलाई एकअर्काको बाते रमाइलो चञ्चले बानी अनि तिम्रो त्यो हातै रमाइलो माया प्रेम मिलन बिछोड अनि सुख दुःखको माया प्रेम मिलन बिछोड अनि सुख दुःखको हरेक क्षणमा भोलाइदिने रक्सीको जातै रमाइलो चञ्चले बानी अनि तिम्रो त्यो हाते रमाइलो लागे छैन अझै मलाई थपिदेऊन थोरै साइली लागे छैन अझै मलाई न थोरै साइली थापिदिन्छन् लागेपछि नसाको मातै रमाइलो चञ्चले बानी अनि तिम्रो त्यो हातै रमाइलो तिम्रो मेरो प्रेमको दिन सुरु भएदेखि हिजो तिम्रो मेरो प्रेमको दिन सुरु भएदेखि हिजो धेरै भए हाम्रा प्रेम पात्रहरूको खातै रमाइलो तिमीसँग बिताएको आहात्यो रातै रमाइलो चञ्चले बानी अनि तिम्रो त्यो आहातै रमाइलो चञ्चले बानी अनि तिम्रो त्यो हातै रमाइलो महाआर नै गजल मनहरू अत्यन्तै मिठो गजल वाचन गऱ्यौँ व्यवसायमा चञ्चल्य बानीका कुरा गर्दै हुनुहुन्थ्यो आफ्नै प्रेमिकाका कुरा गर्दै हुनुहुन्थ्यो अनि सोमरस रोपिएका कुरा गर्दै हुनुहुन्थ्यो व्यवसायमा आरपी आचार्यले श्रेष्ठ अविशेषमा रहेर हामी कार्यक्रमको मध्यभागभन्दा बढी पार गरिसकेका छौँ आरपी आचार्यका केही गजलहरू आजको वस्तैमा झिमसँग बाँकी नै छन् तपाईँ रेडियो छोडेर कतै नजानुहोला यो वस्तैमा म पुनः आरपी आचार्यको यो गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु <laughs> जानी नजानी गजल लेख्छु आज ताली चाहियो घर सम्हाल्ने मलाई बुझ्ने एउटी घर वाली चाहियो जानी नजानी गजल लेख्छु आज ताली चाहियो घर सम्हाल्ने मलाई बुझ्ने एउटी घरवाली चाहियो अब मेरो बाँकी जीवन उनीसँगै बिताउनलाई अब मेरो बाँकी जीवन उनीसँगै बिताउनलाई अचेल कतै माया प्रेम नला एकी खाली चाहियो घर सम्हाल्ने मलाई बुझ्ने एउटी घर वाली चाहियो कहीले काही ससुराली गाउँघरमा जाँदाखेरि कहिलेकाहीँ ससुराली गाउँघरमा जाँदाखेरि जिस्काउन उनकै कान्छी बहिनी साली चाहियो घर सम्हाल्ने मलाई बुझ्ने एउटी घर वाली चाहियो उनीसँग झिस्किँदै आफ्नैमा दुःख गर्नलाई उनीसँग झिस्किँदै आफ्नैमा दु ख गर्नलाई थोरै भैनी घर पट्टी खेती बाली चाहियो अचेल कतै माया प्रेम नलाएकी खाली चाहियो धेरै भयो नि संगा नाता लाउनेहरू हिजो धेरै भैनी यो मनसँग नाता लाउनेहरू हिजो सबै छोडी मलाई बुझ्ने उनै यसै पहाली चाहियो जानी नजानी गजल लेख्छु आज ताली चाहियो घर सम्हाल्ने मलाई बुझ्ने एउटी घर वाली चाहियो घर सम्हाल्ने मलाई बुझ्ने एउटी घर वाली चाहियो अहआर <स्काँगा> गजल मनहरू यो वैमा हामीले वाचन गऱ्यौँ आरपी आचार्यको यो अत्यन्तै शृङ्गारी गजल जानी नजानी गजल लेख्छु वा जता लिचाइयो मलाई बुझ्ने मलाई एउटी घर वा लिचाइयो भनेर गुनासो गर्दै हुनुहुन्छ यहाँनिर अनुरोध गर्दै हुनुहुन्छ खोज्दै हुनुहुन्छ एउटीलाई तपाईँको यो मनोकाङ्क्षा पुरा होस् सक्नुहुन्छ या सक्नुहुँदैन सल्काउन गाह्रो प्रितको आगो निभाउन गाह्रो प्रितको आगो सुभाष जगमको स्वर सङ्गीतमा प्रेम सान्तामको शब्द यो साङ्गीतिक जल हामी पुनः व्यवसायमा श्रवण गर्छौँ सल्काउन गाह्रो यो आगो निभाउन गाह्रो यो पीतको आगो प्रेममा कोही मरेको हुन्छन् प्रेममा कसैले मृत्युकरण गर्छ कसैको यादमा मुनाको यादमा मदनले गृहत्याग गरे र एउटा त्यो परमात्माको प्रेम त्यो प्रेममा पनि कसैले फेरि मृत्यु गर्दछ तर शरीरको मृत्यु होइन त्यो अहमको मृत्यु म भाव को मृत्यु मृत्यु को क्रुरा था यहां मिथो समृह क्यों जस्तो चिजलाई पनि सुविधा गरिदिन्छ धेरै फोहोरका डुङ्गुरहरूमा आगो लगाइदिनुहोस् त्यहाँ कुहिएको कुछ चिजबाट आउने आगो पनि र सुगन्धित फुलबाट आउने आगो पनि एकै हुन्छ त्यो आगो यति पवित्र हुन्छ नि गत गर्न चाहन्छु कार्यक्रम गाजलपुञ्जमा तपाईँले भर्खर मात्र रेडियो खोल्नु भएको छ भने यो हो रेडियो साझआवाज अठासी दशमलव तिन मेगाअर्जा तपाईँले हामीलाई यतिखेर राप्ती र यसको आसपासका जिल्लाहरूमा अठासी दशमलव मार्फत हाम्रो पात्रोमा गएर रोल्पाको पहिलो अनलाइन रेडियो नवीन संसार मार्फत श्रवण गर्दै हुनुहुन्छ हामी कार्यक्रमको आखिरी आखिरीतिर आइपुगेका छौँ आजको बसीमा हामीले बाणगङ्गा नगरपालिका साथ कपिल वस्तुका मित्र आरपी आचार्यका गजलहरू बासन गऱ्यौँ तपाईँलाई उहाँका गजलहरू के कस्ता लागे जस्ता लागे त्यस्तै प्रतिक्रिया सल्लाह सुझाव दिन नबिर्सन होला आरपी आचार्यलाई तपाईँले आरपी आचार्यलाई सल्लाह सुझाव दिनका निम्ति फेसबुकमा गएर खोज्न सक्नुहुन्छ आरपी आचार्य भनेर र उहाँलाई सल्लाह सुझाव दिन सक्नुहुन्छ आर्फी आचार्यजी हामीलाई सम्झाउनुभयो तपाईँलाई हृदयदेखि नै धेरै धेरै दे धन्यवाद तपाईँको साहित्यिक यात्रा निरव छिन्न रहोस् तपाईँको साहित्यिक यात्रा यसरी नै निरन्तर निरन्तर अगाडि बढोस् र तपाईँका कलमहरू निखारी यसरी नै तपाईँलाई शुभकामना व्यक्त गर्दै तपाईँको साहित्यिक यात्रा सुखदमय रहोस् भन्ने यो शुभकामना व्यक्त गर्दै तपाईँलाई स्रष्ट विशेषबाट विदा गर्छौँ a uh -huh. लौता आदरणीय गजल मनहरू यिनै भलाकुसाईहरू सँगसँगै अब भने हामी बिदा हुनुपर्छ यतिजनासम्म कार्यक्रम सुनेर साथ दिनु नै तपाईँ सम्पूर्णलाई पुनहृदयदेखि दे नै दे धेरै धेरै धन्यवाद दिन चाहन्छु तपाईँ पनि यसरी नै आफ्ना गजलहरू वाचना गराउन चाहनुहुन्छ भने स्रेष्ट विशेषमा रहेर तपाईँले हामीलाई आफ्ना नौवटा गजल र आफ्नो बारेमा यसरी नै जानकारी पठाउनु पर्ने हुन्छ जसका लागि हाम्रो ठेगाना रहेको छ रेडियो कार्यक्रम गजलपुञ्ज सामुदायिक रेडियो साझ आवाज अठासी राप्ती अञ्चल दाङ देकरी गढवाई प्रगति नगर त्यसै गरी तपाईँ सामाजिक सञ्जाल फेसबुक चलाउनुहुन्छ भने फेसबुकमा गएर हामीलाई खोज्न सक्नुहुन्छ रेडियो कार्यक्रम गजल पुञ्ज भनेर त्यहाँ गएर तपाईँले हामीलाई म्यासेजमा पठाउनुहोला आफ्ना नौवटा गजल र आफ्नो बारेमा जानकारी त्यसै गरी तपाईँ हामीलाई मेल गर्न चाहनुहुन्छ भने हाम्रो मेल ठेगाना रहेको छ एसपी माथवर र आजको हाम्रो यो श्रृङ्खला सुन्न छुट्याउनुभएको छ भने तपाईँले केही क्षणपछि हाम्रो युट्युब च्यानल राप्ती आवाजमा गएर आजको यो श्रृङ्खला सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ जसका लागि तपाईँले युट्युबमा गएर राप्ती आवाज भनेर खोज्नुपर्ने हुन्छ र तपाईँले यस च्यानललाई सब्सक्राइब पनि गर्न सक्नुहुन्छ लौता आदरणीय गजलहरू अब भने हामी बिदा हुनुपर्छ यति यस्सम्म आफ्नो सृजनशील हस्त पुञ्जहरू सलबलाएर प्राविधिक संयोजन गर्नुहुने प्राविधिक मित्र विक्रमलाई हृदयदेखि नै धेरै धेरै धन्यवाद दिँदै दे, आजको बसेबाट ओझेलिन्छ गजल पुञ्जको माली तपाईँकै भाइ छोरो साथी एसपी माथुबाट सुत्ने तयारीमा हुनुहुन्छ होला एकचोटि झ्याल ढोकाका चोकुल हेर्नुहोस् कतै खुला पो झ्याल ढोकाका चोकुल बन्द गर्नुहोस् रातिको समय छ गर्मीको मौसम छ तिर्खा लाग्न सक्छ करुवामा पानी पनि राख्नुहोस् औषधी खाना बिर्साउनु भयो कि औषधी खानुहोस् तपाईँको बाकेपल सुखसँग बितोस् स्वस्थ रहनुहोस् व्यस्त रहनुहोस् तपाईँको हात सधैँ सृजनशील कार्यतर्फ लम्किरहोस् अवशिष्ट समयमा जाँदा जाँदै आजका श्रेष्ठ विशेषक श्रेष्ठ आरपी आचार्यको गजल पासन गर्दै बिदा हुन्छु चुनावी माहौल अचेल गाउँघरमा लागेको छरि नेता सबै दुई हात जोडी जताततै छाएको छ अरे जित्नुपर्छ मैले हजुर विकास गर्ने मै हुँ भन्दै जित्नुपर्छ मैले हजुर विकास गर्ने मै हु भन्दै खलनायक भै आफू भाषण गीत गाएको छ रे नेता सबै दुई हात जोडी जताततै छाएको छ अरे कसैलाई त ललाइफकाइ कतै भने दबाबसँगै कसैलाई त ललाइफकाई कतै भने दबाबसँगै दलाल लगाई पैसा दिई भोट किन्न पाएको छ रे नेता सबै दुई हात जोडी जताततै छाएको छ रे टाटाबाट युवा सबै विदेशतिर भएको बेला टाठाबाट युवा सबै विदेशतिर भएको बेला सोझा साझा घरमालोभ देखाउँदै आएको छ अरे नेता सबै दुई हात जोडी जताततै छाएको छ रे खसी बोका ल्याउँदै गाउँमा हाजुरकै त हो भने खसी बोका ल्याउँदै गाउँमा हाजुरकै त हो भने फकाउँदै जनतालाई आफू पनि खाएको छ रे चुनावी माहौल अचेल मा गाँवघर को लाइक नेता सबई दुई हाथ जोड़ी जताततई छा नेता सब दुई हाथ जोड़ी जताततई छाई नमस्कार जय गजल जय साहित्य शुभरात्रि शुभ सपनी शुभ निधरी